टन एनपे वार्ता संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुचिता हुमाल चितवन क्षेत्र नम्बरका नवनिर्वाचित सभासद रामकृष्ण घिमिरे काम गर्दै जाँदा गल्ती हुने भएकाले सधैँ मार्गदर्शन गर्न कर्मचारी युनियन चितवन तथा स्वास्थ्य कर्मी संघ चितवनले संयुक्त रूपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा विधान निर्माणमा लागि पर्ने बताउँदै चितवन क्षेत्र नम्बर चार सय समग्र चितवनको विकासका लागि प्रतिनिधि भएर काम गर्ने बताशील कोइरालाले स्थानीयलाई दिनु प्रतिबद्धता पूरा गर्ने दायित्व आफ्नो काँधमा आएको बताउनु भयो अब देशमा बाङ्गोटेङको राजनीति भन्दा पनि सरल रेखामा राजनीति अघि जिकिर गर्नुभयो कार्यक्रममा नेपाली कर्मचारी युनियन चितवनका अध्यक्ष विष्णु अध्यक्ष कृष्ण प्रसाद राजुले स्वास्थ्य कर्मी सङ्घ सेतवनका अध्यक्ष दुर्गादत्त झापाईले मन्तव्य राख्नु भएको थियो दलित समुदायका लागि छुट्टाइएको बजेट र दुरुपयोग खुने गरेको सरकारवालाहरूले गुनासो गरेका छन् दलित समुदायलाई राज्यबाट छुट्टाइएको बजेट कसरी उनीहरूसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा जिल्ला विकास समिति चितवनले आयोजना गरेको सचेतना कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् दलित समुदायमा पिचडिए पीडिएकाहरूको जीवनस्तर सुधारका लागि सरकारले बचेट छुट्याउने गरेको भए पनि लक्षित वर्गसम्म नपुगेको उनीहरूको भनाइ छ जीविशले लगातार चार दिन सचेतना कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी भरतमणी पाण्डेले दलितको मुद्दा सामाजिक मुद्दा भएकाले यसको समाधानका लागि दलित समुदायका गुवाहरू लाग्नुपर्ने बताउनुभयो दलित माथि हुने छुवाछुत तथा विभेद हटाउनका लागि सशक्तिकरण कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो भन्नुभयो अब नीति निर्माण गर्दा दलित समुदायको संख्यात्मक भन्दा गुणात्मक उपस्थिति हुन आवश्यक छ स्थानीय विकास अधिकारी पाण्डेले पिछडिएका दलितहरूलाई राज्यको प्रवाहमा ल्याउन यस कार्यक्रममा उपलब्धिमूलक हुने बताउनुभयो कार्यक्रममा जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकारी प्रकाश चन्द्र सहजीकरण गर्नु छ चितवनका एकतिस गाविस दलित प्रतिनिधिहरूलाई चार चरणमा सहभागी गराई प्रशिक्षण दिएको छ कार्यक्रममा एमालेका इन्द्र विक एकीकृत नेकपा माओवादीका रविलाल विक नेकपा माओवादीका धर्मराज विक लखाले बोल्नु भएको थियो चितवनलाई पुनः साक्षर बनाउन जिल्ला शिक्षा कार्यालय सहित स्थानीयहरू निकै सक्रिय भएका छन् यस्तै पूर्वी चितवनको वीरेन्द्रनगर गाविसलाई पनि पुनः साक्षर बनाउन त्यहाँका हरेक बासिन्दाहरू लागि परेका छन् जसका कारण वीरेन्द्रनगर गाविस क्षेत्रमा सञ्चालन गरिएका साक्षर कक्षाहरू प्रभावकारी स्थानीय शिक्षावेद सिद्धि राज लेखकले शिक्षा वीरेन्द्रनगर गाविसलाई पुनः साक्षरता बनाउने गाविसमा स्वंचालिस साक्षर कक्षाको अनुगमन गरिएको छ सो अवसरमा स्थानीय राजनैतिक दलका प्रतिनिधि जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति सहित पत्रकारहरूको ठुले विभिन्न एघारवटा कक्षाको अवलोकन गरेका गाविस गास गाविसका सामजिक संचालन सामजिक परिचालन नेत्र पौडीले जानकारी दिनुभयो अनुगमनमा सहभागी प्रतिनिधिहरूले हरेक बनाउन सके मात्र हरेक अधिकारको रक्षा गर्न सक्ने बताएका थिए उनीहरूले गाविस आफ्ना क्षेत्रबाट सहयोग प्रतिबद्धता समेत जनाएका थिए नागरिक सचेतना केन्द्र वीरेन्द्रनगरका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा सम्पन्न अनुगमनमा गाविसका सचिव तीर्थराज किमेर नेपाली मुरारी सिलवार सुस्ता डलाकोटी माओवादीका कृष्ण कुमारी राणा राप्रपा नेपालका हिमा ने नागरिक शि महतु सामाजिक परिचालक नेत्र पणि सामुदायिक गोकुल सेडाई सित से पत्रकारहरूको सहभागिता रहेको थियो अस्ति केन्द्र अस्ति जना स्वयंसेवक र नौजना निरीक्षकले वीरेन्द्रनगर गाविसका दुई सय अस् साक्षर बनाउन तल्लीन गाविसमा नागरिक सचेतना केन्द्र वीरेन्द्रनगर र ओडा नागरिक मंच वीरेन्द्रनगरले साक्षर बनाउने अभियानको जिम्मा लिएका छन् भने सामुदायिक अध्ययन केन्द्र र गाविसको पनि सहयोग रहेको छ राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले असारमा सान्तभित्र खेतीका लागि सिफारिस गर्न हाइब्रिड र खुल्ला सेचिरा जातका छ किसिमका मकैहरू राष्ट्रिय विश गर्ने भएको छ बहुराष्ट्रिय कम्पनीका जातहरू सडी उत्पादन दिने र कम रोग लाग्ने नयाँ मकैका जातहरू सिफारिस गर्ने तयारी भएको छ आरएमएल र आरएमएल बेसको आर क्रस र आरएमएल र आरएमएल बेसको क्रसबाट का, का खेती का राष्ट्रीय मकई बाली अनुसंधान कार्यक्रम रामपुर का प्रमुख डॉक्टर केशो बाबू कोईरला चार वर्ष समय परीक्षण करकई का, का सात खेती काार वर्ष समी उत्पादन बाहू को प्रयोग करने मिलने चार जातका खुल्ला सेचित जातका मकै पनि खेतीका लागि सिफारिस गर्ने तयारी भएको छ नयाँ जातका मकैका मकैहरूमा पात डन्ने समस्या घोगा कुहिने रोग जस्ता रोग कम लाग्ने बाली विज्ञ तथा वरिष्ठ वैज्ञानिक टिका बहादुर का कार्कीले बताउनुभयो बिहबिषण केन्द्रको जाँच उन्मोचन तथा सिफारिस उपसमितिमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रममा रामपुरले पेश गरेका जातहरू अनुमोदन भएसँगै खेतीका लागि नयाँ जातका मकैले मान्यता पाउनेछन् बढी प्रोटिन रहने पहिलो पोसिलो मकै दुई सय चाँडै पाक्ने जातका रूपमा अरू एक जातका मकैहरू तराईदेखि खेती गर्न सकिनेछ यसअघिका हाइब्रिडहरू खेतीका लागि सिफारिस भएको राष्ट्रिय मकीबारी अनुसन्धान कार्यक्रम रामपुरले तेइस जातका खुल्ला सेचित जातहरू समेत सिफारिस गरिसकेको छ यसै बीच राष्ट्रिय मकीबाली अनुसन्धान केन्द्र रामपुरले आयोजना गरेको संरक्षण कृषि सम्बन्धी सरकार अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मकैको उत्पादनका लागि उन्न जातको बिउ आवश्यक रहेको बताएका छन् नेपालमा उन्न जातका हाइब्रिड मकैका बिउ उत्पादन हुन नसक्दा समस्या आएको छ कृषकहरूले मकै बोर्ड संख्या कायम गर्न नसक्दा उत्पादनमा कमी आएको उनीहरूको भनाइ थियो कृषकहरूलाई उन्नत जातको बिउको जानकारी नहुँदा स्थानीय जातका मकैको बिउ लगाउने गरेको र त्यो जातको मकैमा बढी लाग्ने गरेको कृषकहरू सरसफाईका कार्यक्रम गर्दै आएको जिल्ला विकास समिति चितवनले सनाएको छ खुल्ला दिशा मुक्त जिल्लाका रूपमा चितुवन दुई हजार अडसठी सालमै घोषणा भएपछि दुई हजार तिहत्तर सालभित्र पुनः जिल्ला घोषणा गर्ने तीन वर्षीय रणनीति ती समेत जीविसको सरसफाई फाँट हेर्दै आउनुभएका इन्जिनियर राजेश कोइरलाले सरसफाईका लागि जीविसले बीस लाख खर्च गर्ने गरेको बताउनुभयो पछिल्लो समय कविलास माडी वीरेन्द्रनगरमा आठवटा सार्वजनिक शौचालय सय मोगरिण्डा पारसनगरमा बालमैत्री शौचालय निर्माणमा कार्यले सहयोग गरेको कोइरलाले जानकारी दिनुभयो नेपालमा कुनै पनि जिल्ला पूर्ण सरसफाई जिल्ला घोषणा नभए पनि चितवनले पुनः सरसफाई जिल्ला बनाउने अभियान चलाएको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताउनुभयो चितवनमा रहेको जगतपुरले पुनः सरसफाई गाविस घोषणा गर्ने पहल थाले पनि सफल हुन सकेको छैन स्थायी कर्मचारीका रूपमा रहेका गाविस प्राविधिक सहायक तथा सामाजिक परिचालकहरूलाई जीविस चितवनले सरसफाईको अभियानमा छुटाउन एक, एक तालिम समेत दिएको छ एकीकृत नेकपा माओवादी सहितका सात दलले संघीय गणतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको प्रतीत पाएको विचार के छ यस सही निर्णय बीकुरा कुरा मात्रै हो से कंग्रेस र एमालेलाई चुनौती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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टिटोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नारणगढ मोगलिन मोगलिण्ड विसी काठमाडौँ सडक खण्ड मोगलिन्दमोली पोखरा सडक खण्ड र नारायणगढ फ्रासिबुटोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तीस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै ते आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजगमै आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जुवानी द्वारा जनहित अवस्त बिहान सात बजे सको सुजिता हम बितावेमस्कार जय गलेसो रियल स्टेट एन्ड हाउसिङ प्रणालीद्वारा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाह्र तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार विगा क्षेत्र फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बाटो बिजुली संचार यातायात लगायत अन्य घड़ेरी खरीदगारी ठुक्स संपर्क का लगी गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे र दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचारी पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी दुई सय नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइं मल्टी लर्निंग म्याथ, साइन्स र र टेस्ट मात्र छयास एक सौ चौरातर चितवन सबनी एक छपाई करने एक छापाटी अरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न